नमस्कार अनि हार्दिक स्वागत छ स्वा कार्यक्रमदारी सरकारमा प्रावधानिक कक्षमा हुनुहुन्छ रिजन र तपाईँको साथमा छु म सम्झना कार्यक्रम <करीण> नारी स्वरोकार हामी प्रत्येक हप्ता को बिहार बिहान सात देखी करिब करीब आठ बजेसम उपस्थित होने गद कार्यक्रम नारी सरकार में नारी संबंधी विविध जानकारी लभिन्न क्षेत्र में संबंधित नारी नारी हिंसा समाज में नारी हिंसा संबंधी घटना आदि को बारे में हमी जानकारी दीद आई साथम नारी सरकार में हमी नारी साहसी कार्य सराहनीय कार्य बारे में जानकारी दीद आई यस्तो कार्य जुन कार्यले समाजमा राम्रो प्रभाव पारेको होस् समाजका अरू व्यक्तिलाई पनि यस्तो कार्य गर्न प्रेरणा मिलोस् हजुर आज हामी कार्यक्रम नारी सरकारमा दोलखा जिल्ला के सभिता बारेमा चर्चा गर्नेछौ जो समाजसेवी गर्ने नारीहरूमा अग्र पङ्क्तिमा छन् सेवा नै धर्म हो भन्ने भावलाई आत्मसाथ गर्दै दोलखा जिल्लाकी सभिता उप समाज गर्ने नारीहरूमा अग्र पङ्क्तिमा छन् जो आज अरू नारीहरू लगायत पुरुषहरू मा उदाहरण समेत दु हजार छप्पन्न साल्वर उच्च मावी नामदूटी परीक्षा प्रथम शिक्षा प्राप्त करना काी थी उन्ने सानी उमेर देखिने धेरे उकाली उदेन जिसको फलस्वरूप आज उन्नी देश का आवश्यक योगदान दिन सफल भी व्यवस्थापन संख्या स्नातक तह रजशास्त्र विषय में स्नातकोत्तर तह समा हासिल करी सभीता सरस्वती उच्च मावी जोरपाटी में शिक्षण पेशा बात में रमाने उन्नी साहित्य प्रतिके चाशो रास आधा दर्जन भाव बड़ी पत्र पत्रिक टिभिजन रफ एम रेडियो में समेत काम करी पत्रकारिता समेत प्रस्फोटन करते राम्रो कम्प्युटर ज्ञान र व्यवस्थापितीय क्षमता भएकी सविता हाल अपाङ्गताको क्षेत्रमा आफ्नो समाजसेवाको भावनालाई अघि बढाइरहेकी छन् छ वर्षको शिक्षण अनुभव र आठ वर्षको सञ्चार माध्यमको अनुभवपछि नै समाज कल्याण परिषद अन्तर्गत रहेको राष्ट्रिय अपाङ्ग शारीरिक पुनर्स्थापना केन्द्रमा केन्द्र व्यवस्थापन अधिकृतका रूपमा नियुक्ति भएपछि उनी अपाङ्गताको क्षेत्रमा प्रवेश गरेकी हुन् सारै मिलनसार सविता आफ्नो परिवारका हौसला अनि सानै देखि समाजसेवा गर्ने भित्री चाहनाले यसमा प्रवेश गरेको बताउँछिन् उनी हालसम्म आधा भन्दा बढी एनजिओ तथा मा संस्थापकका रूपमा काम गरिरहेकी छन् अहिले भने उनी काठमाडौँको पुरानो सिनामङ्गल पैँतिस पेप्सुकोलामा अपाङ्गता भएका बालबालिकाको लागि विशेष स्कुल तथा पुनस्थापना केन्द्र एसएसडिआरसे नामक संस्था विगत दुई वर्षदेखि स्थापना गरी संस्थापक तथा प्रबन्ध सञ्चालकका रूपमा कार्यरत छन् शारीरिक तथा बौद्धिक रूपमा अपाङ्गता भएका बालबालिकाहरूलाई उनीहरूको अपाङ्गताको प्रकृतिअनुसारको कोर्स रिझान गरी श्रव्य दृश्य कम्प्युटर तथा मन्टेश्वरी प्रणालीबाट विशेष शिक्षा प्रदान गरिने र दैनिक क्रियाकलाप तालिकाको साथै अन्य तालिमहरू प्रदान गरेसँगै विभिन्न किसिमको थेरापीहरूद्वारा समाजमा अरू व्यक्ति सर पुनस्थापना गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको उनी बताउँछिन् यस संस्था मार्फत तीन वर्षदेखि अठार वर्षसम्मका शारीरिक अपाङ्गता मस्तिष्क पक्षघात भएका बोल्न नसक्ने अपाङ्गता भएका बालबालिकाहरूलाई अपाङ्गताको प्रकृति र बौद्धिक क्षमताको आधारमा विशेष प्रणालीद्वारा शिक्षा प्रदान गर्दै आइएको छ अपाङ्गता भएका बालबालिकाहरूको लागि एउटै छानामुनि खाना खाजा लगायत यातायातको सुविधा र फिजियोथेरापी अकुपेसन थेरापी स्पिच थेरापी स्पोर्सो थेरापी एवं डाक्टर चेकअपको समेत राम्रो व्यवस्था रहेको सुविधा बताउँछिन् सर्वसाधारण व्यक्तिले प्राप्त गर्ने शिक्षा जस्तो पूर्व प्राथमिक प्राथमिक न्यून माध्यमिक माध्यमिक र उच्च माध्यमिक शिक्षा जस्तो तह छुट्याएर शिक्षा प्रदान नगरी अपाङ्गताको प्रकृति अनुसार साधारण लेखपण गर्न सक्ने र दैनिक कार्यहरूको लागि कसैको सहयोग नलिई आफ्नो स्याहार आफै गर्न सक्ने क्षमतामा अभिवृद्धि गराई उनीहरूमा सक्षमता ल्याउने र उनीहरूलाई समाजमा साधारण व्यक्ति सरह सा हक अधिकार पुनस्थापना र पुनस्थापना गराउने उद्देश्यले अपाङ्गता भएका व्यक्तिहरूको समस्यालाई मध्यनजर गरेर विशेष स्कूल स्थापना गरेको सविता बताउँछिन् शिक्षा प्राप्त गर्न पाउनु सबै बालबालिकाको समान नैसर्गिक अधिकार हो तर अपाङ्गता भएका बालबालिकाहरूको लागि भारत लगायत अन्य राष्ट्रहरूमा विशेष शिक्षाको राम्रो व्यवस्था रहेको र नेपालको सन्दर्भमा भने विशेष शिक्षाको व्यवस्था सहज ढङ्गले प्राप्त गर्न नसकिरहेको अवस्थाले विश्व शिक्षा सर्वसाधारणले प्राप्त गर्ने शिक्षासँग नै गाभिएको छ जसको कारण विद्यालयहरूले अपाङ्गता भएका बालबालिकाहरूलाई भर्ना लिन हेचकेचाउँछन् र धेरै विद्यालयहरूले त भर्ना नै लिँदैनन् यदि भर्ना लिहाले पनि अपाङ्गता मैत्री वातावरण नहुने विशेष हेरचाह नहुने एउटै कक्षामा धेरै वर्ष बिताउनु नियमित ने, उपचार नहुने हुँदा त्यस्ता बालबालिकाहरूमा झन नकारात्मक असर परिरहेको हुन्छ यसरी अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा प्राप्त गर्नको लागि धेरै खालका समस्या र चुनौतीहरूको पहिचान गरेर यसको समाधानका निम्ति विशेष स्कूल को संचालन कर सविता को, को भनाई तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हलसँगै इन्टरनेट लाइनमा पनि तपाईँ हामीलाई डब्लु डब्लु डब्लु डट रेडियो अर्पणकोबाट विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुन्छ कार्यक्रम हो नारी सरोकार हामी प्रत्येक हप्ताको बिहिबार बिहान सातिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौँ र आज हामी कार्यक्रम नारी सरकारमा दोलखा जिल्लाकी सभ्यता उपेतीको बारेमा चर्चा गरिरहेका छौँ जो समाजसेवी गर्ने नारीहरूमा अग्र अग्रपन्तिमा रहेकी छन् जोडौँ प्रसङ्गलाई उनी भन्छन् हाल यस संस्थामा तीसजना विभिन्न अपाङ्गता भएका बालबालिकाहरूले सेवा प्राप्त गरिरहेका छन् उनीहरूसँग बस्दा दिन बितेको पत्तो नै हुँदैन उनीहरूसँग आफू खुसी भएको महसुस गर्छु हिँड्न नसक्ने बालबालिका यस संस्थामा आएर हिँड्न थाल्दा बोल्न नसक्ने बोल्न थाल्दा खान नसक्ने आफै खान सक्दा मलाई मेरो कामप्रति आत्मसन्तुष्टि हुन्छ उनी भन्छन् मान्छेले विभिन्न कार्य गरेर धन सम्पत्ति कमाउँछन् तर उन्हीं मन को कुना में अपुक भैर ती हो आत्मा सतुष्टि अरुलाई सेवा गयो अवश्य आत्मसंतुष्टि मिल्च भे सविता को धारणा चन्दादाताहरूको अभाव र नियमित आमदानीको स्रोत नभएको कारण संस्था चलाउन गाह्रो छ तर पनि बालबालिकाहरूमा आएको शारीरिक र बौद्धिक सुधारको कारण मलाई समाजसेवाबाट आत्मसन्तुष्टि मिलेको छ बालबालिकाहरू माझमा रहँदा मेरा सबै दुःखपीर थकान बिर्सन्छु उनी भन्छन् स्थापना कालदेखि हालसम्म पैंतिसजना विभिन्न अपाङ्गता भएका बाल विशेष शिक्षा र विभिन्न थेरापीहरूद्वारा पुनस्थापना गराइसकेको र तीन जना भन्दा बढी बिरामीहरूलाई फिजियोथेरापी सेवा प्रदान गरी शारीरिक रूपमा सबल सकेको उनको भनाइ छ यस्तै सविता जस्तो युवा पुस्ताको नयाँ जोस जाङ्ग र सिर्जना नेपालमा नै लगाउन सके समाज विकास तीव्र गतिमा हुने कुरामा कुनै दुई मत नै छैन त्यसैले यसका लागि सरकारले भने सहज वातावरण र बाटोहरू खोलिदिनुपर्छ अब भने कार्यक्रम नारी सरकारको का हामी अन्त्यतिर आइसकेका छौँ आज हामीले चर्चा सा गर्यौँ दोलखा जिल्लाकी सविता उपेको बारेमा जो समाजसेवी गर्ने नारीहरूमा अग्र रहनु भएको छ हौस् त माग्ने बेला भइसकेको छ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव दिन भने नभुल्नुहोला जसको लागि हाम्रो प्राविधिक मित्र रिजनलाई पनि हार्दिक आभार प्रकट गर्दै तपाईँको आफ्नै साथी म सम्झना पनि कार्यक्रम नारी सरोकारबाट विधा माग्दछु